समसामयिक विषयमा गहन कुराकानी हरेक दिन बिहान छत्तिसदेखि आधा घन्टासम्म मात्र रेडियो क्यान्डेड 92.7 टू पोइन्ट सेभेन मेगा छिट्टै आउँदैछ